चिसोको समयमा आगो बिजुलीको हिटर जस्ता सामग्रीको प्रयोगले दुर्घटना एवं जनधनको क्षति हुने भएकोले सावधानी अप्नाऊ चिसोबाट बस्न न्यानो लुगा लगाउने आगो ताप्नै परे आगोको नजिक बसेर नताप्ने आगो हिटर र, र बिजुलीको काम सकिने तुरुन्तै निभाउने आगो तातो पानी र तातो पदार्थ साथै हिटर र बिजुलीको सामग्रीबाट बच्चाहरूलाई टाढै राख्ने खाना पकाउँदा बच्चा नबोक्ने कपाल र कपडा सपक्क बाँध्ने छिटे आगो टिप्ने पोलिस्टर तथा टेरी कटनको कपडा नलगाउने ग्यास चुवावट भएको शङ्का लागे झ्याल ढोका खोलेर रेगुलेटर बन्द गर्ने ग्यास खुल्ला भएको वा चुहावट भएको बेला सलाई बिजुली बत्ती टर्च फोन आदि जस्ता प्रज्वलनशील तथा ब्याट्री जन्ने वा विद्युतीय सामानहरूको प्रयोग गर्दा ठुलो विस्फोट हुन सक्ने हुँदा प्रयोग नगर्ने ग्यास चुलो पाइप र सिलिन्डरको नियमित चेक जाँच गर्ने ग्यास चुलोको काम सकिएपछि रेगुलेटर बन्द गर्ने आगो गिजर हिटर राम्ररी निभाएर मात्र सुत्ने गर्ने हावा आवत जावत नहुने कोठामा आगो बाल्दा गिजर हिटर चलाउँदा निसासिएर ज्यान जान सक्ने हुँदा हावा आवत जावत हुने व्यवस्था गरेर मात्र यस्तो कार्य गर्ने आगोले पोली हालेमा आँटिएर नडौडिने र भुइँमा पल्टेर लडीबुडी गर्ने साथै बाक्लो कम्बल वा सिरकले छोपेर आगो निभाउने आगो निभेपछि लुगा घडी र गर गहनाहरू फुकाल्ने त्यसपछि त्यो घाउलाई धाराको पानीले कम्तीमा आधा घन्टा लगातार भिजाउने आगोले पोलेको घाउलाई सफा कपडाले छोपेर तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजाने नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र